चलिस्टार बैंक्यूट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 नमस्कार अर्फ सबैका लागि सधैँका लागि रेडियोफोन सँगै इन्टरनेट अनलाइनमारेकै साथ सुनिरहनु भएको छ म ध्रुवराज खनाल अब चितवन राष्ट्रिय एकज भित्र लाग्ने विक्रम बाबा दर्शन गरेर फर्कद गरेको ट्राक्टर आज पटियानी मा दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ दुर्घटनामा परी कठार तीनका तेह्र वर्षीय सुनिल गिरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ दुर्घटनामा परि अन्य अठार जना घाइते भएका छन् घाइतेहरूको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ नातिन त सत्तालिस शून्य नम्बरको ट्राक्टर तीव्र गतिका कारण दुर्घटनामा परेको प्रहरले जनाएको छ दुर्घटनापछि ट्रालक फरार रहेका छन् निवृत्त शिक्षकहरूले राज्यले आफूलाई उपेक्षा गरेको गुनासो गरेका छन् निवृत्त शिक्षक समाजितको सोह्रौँ साधारण सभा तथा चौथो अधिवेशनमा बोल्ने वक्ताहरूले अन्य सरकारी सेवाबाट विकास पाएकाहरूले सरह निवृत्त शिक्षकहरूले पनि सेवा सुविधा पाउनुपर्ने माग गरेका थिए निवृत्त शिक्षकहरू सेवामा रहँदाको योगदान सरकारले बिर्सिएको उनीहरूको आरोप थियो अर्को एक प्रसङ्गमा उनीहरूले नेपालको शैक्षिक गुणस्तरमा विकास गर्ने भने शिक्षा मन्त्रालय निवृत्त शिक्षकले चलाउनु बताएका छन् कार्यक्रममा बोल्दै निवृत्त शिक्षक समाजका केन्द्रीय अध्यक्ष चुडामणि शर्मा कटेलले राज्यले निवृत्त शिक्षकहरूलाई विभिन्न सेवा सुविधाको ग्यारेन्टी गर्न माग गर्नुभयो अधिवेशनले आगामी तिन वर्षका लागि एघार सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ हरिप्रसाद आचार्यको अध्यक्षतामा गठित नयाँ कार्य उपाध्यक्षमा गङ्गा चापागाई सचिवमा कमलीकान्त घिमिरे सहसचिवमा महेन्द्र सिक्देल कोषाध्यक्षमा खुमानन्द पौडेल निर्वाचित हुनुभएको छ कार्यक्रममा समाजको वार्षिक प्रतिवेदन समाजका सचिव जनकराज पौडेलले प्रस्तुत गर्नुभएको थियो कार्यक्रममा शिक्षा क्षेत्रमा योगदान पुर्याए बापत विभिन्न एघारजनालाई सम्मान गरिएको थियो त्यस्तै समाजमा आबद्ध तिन सय छजनालाई आजीवन सदस्यको प्रमाणपत्र प्रदान गरिएको थियो कार्यक्रम समाजका केन्द्रीय अध्यक्ष चुडामडि शर्मा कटेलको प्रमुख आर्थिथेथा तथा समाज चितवनका अध्यक्ष ध्रुवराज शर्मा अर्यालको अध्यक्षतामा भएको थियो नेकपा एमाले क्षेत्र नम्बर दुई चितवनको क्षेत्रीय सचिवमा गोपी नेपाल निर्वाचित हुनु भएको छ नेपाल सचिवमा निर्वाचित भएसँगै क्षेत्रीय कार्य पूर्णता पाएको छ गत चैत्र दश गति भएको क्षेत्रीय अधिवेशनमा अन्य पद सर्वसम्मत भए पनि सचिव पदका लागि सम्मति जुट्न सकेको थिएन निर्वाचनमा सचिवका अर्का प्रत्याशी टिका रिजाललाई दुई मतले पराजित गर्दै नेपाल निर्वाचित हुनुभएको हो कुलखसीको दुई सय सैतिस मत नेपालले एक तथा रिजालले एक मत, भाई को पाँच मत भने चैत्र दस गते भएको अधिवेशनले कृष्ण डल्लाकोटी सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको थियो आज हुने भनेको नेपाल विद्यार्थी चितवनको भवनको चौबिसौँ जिल्ला अधिवेशन स्थगित भयो अधिवेशनको लागि तयारी पुरा नभएकाले स्थगित गर्न परेको नेबिसङ जिल्लाध्यक्ष उत्तम जोशीले जानकारी दिनुभयो नेपाली कङ्ग्रेस चितवनले नेबिसङ चितवनको चौबिसौँ अधिवेशन सम्पन्न गर्नका लागि बनाएको संयन्त्र समिति र नेबिसङ चितवन बिचको बैठकले सुनिर्णय गरेको हो नेबिसङ चितवनले अझै पनि केही कलेजहरूमा प्रतिनिधि छनौट गर्न बाँकी रहेको र प्रतिनिधि छनौट गरिसकेपछि अधिवेशन गर्ने जनाएको छ नेबिसङ चितवनको चौबिसौँ अधिवेशनको उद्घाटन बैशाख थिए र गति बिहान नौ बजी हुने जिल्ला अध्यक्ष उत्तम जोशीले बताउनुभयो यसै नेपाल विद्यार्थी सङ्घको स्थापना दिवसको अवसरमा आज नेभी सङ्घ क्षेत्र नम्बर दुई र नेभी सङ्घ सृति बहमुखी क्याम्पस इकाइ समितिले श्रीकृष्ण प्रणामी सेवा समिति जिरोनामा रहेका वृद्ध वृद्धाहरूलाई वितरण गरेको छ क्षेत्र नम्बर दुईका क्षेत्रीय सभापति चन्द्र श्रेष्ठ र इकाइ सभापति अनुप अध्यक्षता तथा नेपाल प्रजातान्त्रिक सेनानी सङ्घका केन्द्रीय सदस्य त्रिलोचन निर्मल पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो कार्यक्रम क्षेत्र नम्बर दुईका क्षेत्रीय कार्यवाहक सभापति शङ्कर पौडेल नगर सभापति रूपन राज घिमरे नेविसंघ निवर्तमान क्षेत्रीय सभापति शिव पौडेल क्षेत्रीय सदस्य सुजन थापा नेविसंघ सहदी स्मृति क्याम्पस पूर्वका सभापति दीपक राजुली नेपाल शिक्षक सङ्घ जिल्ला उपाध्यक्ष हरिकण्ड लगायतले बोल्नु भएको थियो नेपालमा वर्षे बालीको अनुसन्धान प्रक्रिया र हालको अवस्थाको एक सौ पचास वैज्ञानिक छलफल सुरू कर चितवन को रामपुर स्थित मकेबाली अनुसंधान कार्यक्रम के सवाल में हिजोदी शुरू तीन दिन तीन दिन समय चलने वर्षे बाली संबंधी कार्यशाला में हालसम भईगरिक प्रगति और चुनौती का विषय में छलफल भैई वरिष्ठ वैज्ञानिक चित्रबहादुर कुबर ने जानकारी दूंभ नेपाल कृषि अनुसंधान परिषद नार को आयोजना में शुरू वर्षे बाली का लगी सिफारिश कर खाद्यान्न री रणनीति को विषय में निष्कर्ष निल्ने कुबर बता कार्यशाला में विभिन्न बाली नाली रोग मटो को बस्ता मटो री विज्ञान राली प्रजनन का विषय करीब एक भन्दा बढी कार्यपत्र प्रस्तुत गरिनेछण प्रश्न छ नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य टर्च बालेर पनि भेट्न नसक्ने अवस्थामा पुग्ने ए नेकपा माओवादीका नेता हरिबोल गजरेलको चेतावनीप्रति तपाईँको विचार के छ ए पताउन नसकिने चेतावनी बी पार्टीबाट छुटिएको पीडा र सी पार्टीमा फर्काउने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 ट्राफिक यति बेला नारायण हेटोडा छ त्यसै गरी नारायण मुगलिन मुगल काठमाडौँ शून्य त्रिसठी मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास एकसट्ठी सात सय त्रिचालिस पालो सामुदायिक आवाजको आज रामनवमी हिन्दू धर्मावलम्बीले श्रद्धा र भक्तिपूर्वक पूजाआराधना गरी देशभर मनाएका छन् असत्यमाथि सत्यको विजय भएको खुसियालीमा राम मन्दिरमा विशेष पूजा समेत गरिन्छ रामनवमीको के महत्व छ त साथी सुजिता हमालले यो प्रश्न आज सर्वसाधारणलाई गर्नुभएको छ सुनौ उनीहरूको आवाज सामुदायिक आवाजमा जस्ताको जे जन्मिनु भएको भएर रामनवमी रामको जन्मोत्सव बाह्र बजे पूजा गरिन्छ त्यही कारणले गर्दाखेरि महत्त्व भएको छ भगवान् रामचन्द्र जन्मेको दिन सबैले खुसियाली मनाउँछन् भगवान् जन्मेको दिन भन्छन् सबैको घरमा घर बत्ती भाल्छन् पूजा गर्छन् व्रत लिन्छन् चोखो चोखो खान्छन् फलाहारहरू त्यही हो पर्व भनेको हिन्दू जातिको लागि गौरवमय ठुलो पर्व मानिन्छ र यो आज रामनवमीका दिन चैत्र शुक्ल पक्ष रामनवमी भनेर आज श्री रामचन्द्र भगवान्को जन्मदिन भनेर पनि भनिन्छ जुन जन्मदिन श्रीरामको दिनको बाह्र बजे भनेर भनिन्छ र भगवान् श्रीकृष्णको जन्म रात्रिको बाह्र बजे भयो भने वहीँ श्रीकृष्ण भगवान्ले नै रामावतारमा आएर दिनको बाह्र बजे उहाँले अवतार लिनुभएको छ र उहाँ हाम्रा परमश्रेय श्रद्धेय पूजनीय भगवान् हुनुहुन्छ र उहाँ सीता लक्ष्मण भरत शत्रुघ्न चार भाइ युक्त सीता पतियुक्त भनेर भनिन्छ वहाँ को दिन हमें विशेष कर वार्षिक उत्सव अथवा जन्मदिन जहां बर्थडे वाले भी मान मना राम हिंदू जाति को महान पर्व मानुदायिक आवाज सामुदायिक आवाससँगै हामी समाचारको अन्त्यमा छौं तपाईँको गाउँठाउँमा कुनै घटना दुर्घटना घटेका छन् अनि सार्वजनिक चासोका विषयमा कुनै कार्यक्रमको आयोजना गर्दै भने हामीलाई जानकारी गराउनुहोला जानकारी गराउने हाम्रो फोन नम्बर हो शून्य छप्पन्न पाँच त्रिसठी दुई फ्याक्स नम्बर शून्य छप्पन्न पाँच त्रिसठी इमेल इन्टरनेटको सुविधा छ भने हामीलाई इमेल पनि गर्नुहोला इमेल ठेगाना हो रेडियो अर्फन न्युज जिमेल डट कम सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा डब्लु डब्लु पनि संसारभरिकै साथ सुनिरहनु भएको साँझ साढे बजेको अर्पण स्थानीय समाचार सकियो ध्रुवराज कनाल विभाइ नमस्कार